मिठो तिजको भाका राख्छ जुन भर्खरै बजारमा आएको छ जगाउने पुरा नाइ खुस्ता हो आफुले लेखनी कल्पनाही होस्ता हो ए आफुले लेखनी कल्पनाही होस्ता हो ए घरैमा बसनी गीत केटाले गाए केटीले नाच्दै निकै नै रमाइलो खालको भाका जुन भर्खरै बजारमा आएको छ तपाईँले सुनिसक्नु भएको सर शुभ साँझको व्यवसायमा तपाईँकै लागि प्रस्तुत गरिसकेका छौँ र यदि तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामीसँगै रमाइलो गर्न चाहनुहुन्छ दिनभरिको थकान काम पिर बेथालाई एकैछिन भए पनि भुल्न चाहनुहुन्छ भने आउनुहोस् दुईवटा बाटो लागि खुल्लै छ बेला बाटो शून्य छ तपाईँ के गर्नु के भन्नुभयो ए, है ठिकै छ जे होस् बाटोमा हुनुहुन्छ त्यही पनि हामीलाई सम्झिनु भयो खुसी लाग्यो अनि शङ्करजीले आज सम्झिने कागजलाई अर्पण शुभ साझ मार्फत भन्जा अनि सुभाषणाज्यू तपाईँ दिदी अनि भानु भानजी अनि मेरो सञ्जय राम छेपाङ पनि भानुलाई पनि भन्नु अनि बिरुवा तामाङ वीरेन्द्र अनि कविता छेपाङ अनि के भन्छ घरको मेरो घर परिवार अनि दाजेन्द्र कुमार अनि कपालमा हुनु त्यो दिदी हुन्छ अहिले भने बिदा हुन्छ है हस् नमस्ते नमस्कार शङ्करजी हुनुहुन्थ्यो र अर्पण सुभसाजको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ पटक नम्बर भनिदिए पनि हुन्थ्यो भनेर कन्फ्युज भएर बस्नुभएको छ भने पक्कै पनि भन्छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न लागि खुल्लै छ जसले नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ मन पराउनुहुन्छ अर्पण शुभ साहजको मन पराउनुहुन्छ तपाईँकै लागि व्यवसाय हामी हरेक दिन साझा आउने गर्छौँ र यति साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ जी? के के म क्वेस्ट कलेज पहिलोपटक हो फोन ला अब अनि घर परिवार पौडेल चिन्ने नचिन्ने सम्पूर्ण सबियनजी हुनुहुन्थ्यो यति बेला वैरियाबाट आउनु भएको थियो र फेरि पनि तपाईँको लागि अर्को एउटा तिजको भाका नै राख्न चाहन्छु जुन भर्खरै बजारमा आएको हो तीजको भाकामा नाचिड मैया सेकै राम्रो नानासो भन्दा त नाचेकै राम्रो नाची देवको भाकामा नाची दोमै अरूले कम्चे दोमै मेरो मैयालाई है मैले सो मैयालाई दुर्बिनै लाइ मैयालाई दुर्बिनै ला aina jikai aera kihe ramaiya laina jikai aera kihe ramaiya laina jikai najikai aera भकामा नाचिद मैया र नाचिद मैया सो मैया है मैले सो मैयालाई दुर्बिनै लाइर सो मैयालाई दुर्बिन म हेर्छु मैयालाई दुर्बिन लाएर निकिनी रमाइलो खालको त्यसको भागा तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको यो विषय तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पण एक सेज मेगा र इन्टरनेट अनलाइनको डब्लु डब्लु लगइन गरेर पनि यति बेला तपाईँहरूले हामीलाई जहाँ कहाँ हेर्एर सुन्न सक्नुहुनेछ र सुनिराख्नु भएको छ यो विश्वास पनि हामीले लिएका छौँ यो साझको बेला एकैछिन भए पनि तपाईँसँगै रमाइलो गर्नको लागि यिनै लोक भाकाहरूको माध्यमबाट यिनै तिजका माध्यमबाट तपाईँको थकानलाई एकैछिन भए पनि तपाईँबाट खोज्न सक्छौँ कि टाढा राख्न सक्छौँ कि भन्ने उद्देश्यले अर्पण शुभ साँझको व्यवसाय लिएर हरेक दिन साँझ ठिक यसै समयमा हामी आउने गर्छौँ र आशा तपाईँ पनि यति बेला अर्को सुविधा व्यवसाय सुनिराख्नु भएको छ कोही साथी हुनुहुन्छ लाइनमा उहाँलाई स्वागत गर्छु नमस्कार हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ अनि के गर्नुहुन्छ अन्जु बड़े बड़े नेपाल कस्तो अनि कहिले कति खुसी लाग्थ्यो होला है तर आज एकदम धेरै खुसी लागिरहेको छ अब फेरि फेरि फोन गर्नुभयो भने त मेरो खुसीको सिमानी रहँदैन साँच्चै आउँदै गर्नुहोला अन्जु अधिकारी बेल्सीबाट सम्झिनु भएको थियो अर्पण गर सु गरे मैले पद्मा पद्मा सुन्न मन लाग्छ एकदमै अलिकति बढी नै भन्नुभयो कि ठिकै छ माया गर्नु होला हजुर धेरै तपाईँले माया गर्नुपर्छ है अनि हाम्रो पद्माले आज सम्झिनु चाहिँ कसलाई सम्झिनुहुन्छ पद्मा सहभागिता आगामी दिनमा पनि हुने विश्वासका साथ हुन्छ है तदमाजी हुनु आउनु भएको थियो र यति बेला तपाईँको लागि फेरि पनि अर्को एउटा निकै नै रमाइलो तिजको भाका राख्छु जुन भाकालाई पशुपति शर्माले भर्खरै बजारमा लिएर आउनु भएको हो यति बेला तपाईँको लागि राख्छु पशुपति शर्मा अनि टिकापुको आवाजमा छोरो पाउने आशा हरेमा लक्ष्मीको भाषा निकै नै रमाइलो खालको तिजको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसमा र अर्पण शुभ साँझको व्यवसायमा रहेर तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र आजको कार्यक्रममा तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउँदा पुऱ्याउँदै हामी लगभग कार्यक्रमको अन्तमा आइसकेकासम्म पनि कार्यक्रमबाट विदा हुनुपर्छ यति जेलसम्म तपाईँले अर्को पनि शुभ समाजको व्यवसायलाई साथ दिनुभयो कार्यक्रम अवधिभर मसँगै रहिदिनुभयो तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन्छु दिन र यति दिन इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जोसकै कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँप्रति पनि आभार प्रकट गर्छु र आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभारी छु आज कार्यक्रममा आउनु भएको थियो कुम्रोजबाट सुनिता त्यसै काठमाडौँबाट सरोज धादिङबाट शङ्कर बैरियाबाट सबिन बेल्सीबाट र जुटपानीबाट पदमा हुनुहुन्थ्यो तपाईँ सम्पूर्णलाई पुनः एकपटक धन्यवाद र यतिनजेलसम्म फोन प्रेस गर्नुभयो होला तपाईँ मध्ये कतिले फोन लागेन भनेर निराश पनि हुनुभएको छ होला अलिकति रिस पनि उठिरहेको छ होला नरिसाउनुहोस् तपाईँलाई भेट्नको लागि अर्को शुभ साँझको यो बसाइ लिएर हामी हरेक दिन साँझ आउनेछौँ भोलिको बसाइमा पक्कै पनि तपाईँसँग भेट हुनेछ यो विश्वासका साथ यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिनुभएको थियो प्राविधिक मित्र विष्णुले विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै म प्रतीक्षा पनि विदा हुन्छु नमस्कार शुभ सन्ध्या बाच्चे <laughs> इन <disappointment> अर्पण एक सय चार थोप्लो पाँच मेगा हड भिडियो खिच्ने काम त सिद्धि अब मिक्सिङ गर्न भाइलाई पठाएको कतिखेर आउने हो खोइ